नमस्कार लागि सधैँका लागि रेडियो अर्पण एक सय चार पूर्वांश समयगाै इन्टरनेट लाइनमा संसारभरि केही साथ सुनिरहनु भएको साँझ साढे छ बजीको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हुमाल क्षेत्र प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले लागू औषध दूर्वेश न्यूनीकरण गर्न अभिभावक जिम्मेवार हुनुपर्ने बताउनु भएको छ सामुदायिक सेवा केन्द्र रत्नगरले आज रत्नगरमा आयोजना गरेको लागू आत्महत्या नैतिक शिक्षा सम्बन्धी चेतनामूलक एवं स्वागत कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो दूर्वेशमा फस्न नदिन आफ्ना छोराछोरीको क्रियाकलापमा अभिभावकले निरन्तर निगरानी राख्नुपर्ने प्रमुख प्रहरी नायब महानिरीक्षक अर्यालले बताउनु भयो लागू औषध गर्न राज्यको नीति निर्देश गर्ने निकाय पनि गम्भीर हुनुपर्ने उहाँको भनाइ थियो नेपालमा लागु औषध व्याप्त रूपमा रहेको भन्दै उहाँले प्रत्येक कारघारमा लागु औषध कारोबारी तथा प्रयोगकर्ताहरू पचास प्रतिशत रहेको दिनुभयो कार्यक्रममा सामुदायिक सेवा केन्द्र नारायणगढकी अध्यक्ष मीना खरेलले जिल्लामा प्रहरीको सक्रियताका कारण लागु औषध प्रयोगकर्ता र कमी आएको बताउनु सो अवसरमा सिक्किमबाट आउनुभएका गुरु रोहित महाराजले लागू औषध आत्म त्या नैतिक शिक्षा सम्बन्धी प्रवचन दिनुभएको थियो प्रवचनमा विभिन्न कलेजका विद्यार्थी सरकारवालाहरूको सहभागिता रहेको थियो सोही अवसरमा सामुदायिक सेवा केन्द्र रत्नगरले हालै मध्यक्षेत्र प्रहरी प्रमुखका रूपमा आउनुभएका प्रहरी नायब महानिरीक्षक प्रकाशर्यलाई स्वागत गरेको थियो केन्द्रकी उपाध्यक्ष मायादेवी खतिवडाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा अध्यक्ष भूपु भूपेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो यसैबीच प्रहरी नायब महानिरीक्षक प्रकाश रयाल जिल्ला प्रहरी कार्यका प्रमुख एसपी प्रधुम्न कार्किसेटको टोलीले रत्नगर र आसपासमा हालि स्थापना गरिएको प्रहरी बेटको अवलोकन गरेको थियो जिल्ला प्रहरीकाले इलाका प्रहरीकाले रत्नगर र सामुदायिक सेवा केन्द्र रत्नगरको पहलमा रत्नगरका तीन तथा पदमपुर र कोलेसिमालमा पाँचवटा प्रहरी बेट स्थापना गरी सेवा शुरू गरिएको थियो निर्माण कार्यका मेरुदण्डका रूपमा निर्माण कर्मीलाई राज्यले नै उपेक्षा गरेको निर्माण कर्मीहरूले गुनासो गरेका छन् भवन निर्माण व्यवसाय संघपुर विजित उनले आज रत्नगरमा सम्पन्न गरेको राहत वितरण सभामा बोल्दै निर्माण कर्मी मजदूरहरूले यस्तो गुनासो गरेका हुन् व्यावसायिक सुरक्षाका लागि सबै एकजुट हुनुको विकल्प नभएको उनीहरूको भनाइ थियो निर्माण मजदुरको हितका लागि उनीहरू निर्माण मजदुर नीति बनाउन माग समेत गरेका थिए कार्यक्रममा बोल्ने अधिकांश मजदूरहरूले निर्माण सुरक्षित स्रोत साधन र बिना निर्माण नगर्न सबै मजदूरहरूलाई अनुरोध पनि गरेका छन् कार्यक्रमको उद्घाटन गर्दैनगर नगरपिका का कार्यालय का निमित्त कार्य अतिकृता सीताराम पोखर ने निर्माण मजदूर आपो अधिकारचेत रहने आग्रह करे सही अवसर में अक्का नहीं चान निर्माण मजदूर एवं संघ का, का, का गौरी महत गोरी महत्वको परिवार विसम्मतिया महत्वलाई संघका सदस्यहरूबाट संकलित गरिएको एक लाख एक राहत चेक रत्नगर नगरपालिका कार्यालयका निमित्त कार्यकारी अधिकृत सीताराम पोखरेल संघका अध्यक्ष केदारनाथ अधिकारले संयुक्त रूपमा प्रदान गरेका थिए राहत रकम प्रदान गर्दै संघका अध्यक्ष अधिकारले भवन निर्माण व्यवसायी संघ प्रविचितले स्थापना कालदेखि नै निर्माण मजदुरहरू हकितका लागि शुरू गरेको यो अभियन्थाप सशक्त बनाउने प्रतिबद्ध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 उपभोक्ता अधिकार संरक्षणमा सितुवनले उपभोक्ताको गुनासो बढेपछि मिनलर वा टरको मूल्य संयासन गर्न पानी उत्पादकसँग छलफल गरेको छ चितुवन में पिने पानी उत्पादन करने नौ वटा कंपनी गैनाकोट में तीन वटा मिनरल वाटर कंपनी तथा सामाजिक अपराध तथा सचाई ऐन दुई विपरीत कंपनी ने प्रतिशत भाग बड़ी नाफा ली गुनासो बढ़े मसली मूल्य समयसन का छलफल ठभोक्ता अधिकार संरक्षण में सितुवन का अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठीभोक्ता मार पारने करी उद्योगी के एघारह रूपया में बेचने उपभोक्ताले बीसदेखि पच्चिस रूपियाँ दिनुपर्ने बाध्यता रहेको बताउनु भयो पानीको अधिकतमको द्रामूल्य उपभोक्ता मैत्री बनाउने गरी उद्योगहरू लागे नपरेको मचको ढमाई छ पानी उद्योगी सोमप्रसाद काप्रीले मचले सानो व्यवसायलाई दुःख दिने नेटले गर्दा अन्य ने व्यवसायको कालो विषय का उठाउन नसकेको आरोप लगाउनुभयो लप्रासीको कोलुवा गाविस खुल्ला दिशामुक्त घोषणा गरिएको छ गाविसमा रहेका दुई घर दूरीमा शौचालय निर्माण भएपछि आज एक कार्यक्रमका बीच खुल्ला दिशामुक्त गाविस घोषणा गरिएको गाविस सचिव एवं अध्यक्ष आशा कुमारी गुरुङले जानकारी दिनुभयो दुई हजार अस्सी घर दूरी मध्ये स्वर्ण घरदूरीको संयुक्त उन्नाइसवटा संस्थागत एक सार्वजनिक गोबर ग्यास जटित दुई सय एगार वक्त गरी गाविभरी दुई हजार छब्बीस सोचा शौचालय निर्माण सचिव गुरुंग जानकार दू चितवनको नानगढमा ट्रकको ठक्करबाट एकजना घाइते भएका छन् नानगढ़ स्थित पुलचोकबाट नलप्रासी तर्फ साँदै गरेको ना पाँच ख चार एक दुई नौ नम्बरको ट्रकले विपरीत विस्तारतर्फ साँदै गरेको ना, ना आठ चार एक नम्बरको मोटरसाइकललाई ठक्कर दिन मोटरसाइकलमा सुबार भरतपुर नौ हाकिमचोकका साठी वर्षीय विष्णु प्रसाद भण्डारी घाइते भएको जिल्ला प्रहरीकाले चितुवनले साकार दिएको छ घाइते भण्डारीको दायाँ हात भाँचिएको छ उनको भरतपुर स्थित एलाइव हस्पिटल में उपचार भैर दिने ट्रक रालक प्रहरी नियंत्रण में रहकर चितवन में पच्छला दिन जस्त दुर्घटना मंगलवार मत नारायणगढ़ में ट्रक को ठक्कर एक महिला मृत्यु हिजो पूर्वी चितौन को, को पिप्रे नौ झुरझुरे में कार को ठक्कर दुई युवती घाइते भैया शून्ना चार नौ शून्ना छह सोही स्थान के अठारह वर्षिया रेणु का कारक गीता मकरक्करल साइंस शिक्षण अस्पताल भरतूर में साचार पे गंभीर घाइते भी का साँझ नै न्युर अस्पताल काठमाण्डो लगिएको छ घाइते मकरको भने राति नै डिस्चार्ज भएको प्रहरले जनाएको छ यसैबीच सोही दुर्घटनाको विषयलाई लिएर स्थानीयवासीले राजमार्गमा सुवारी आगमन अवृद्ध पारेपछि प्रहरी बीच सड़क समेत भएको छ राति डेढ़ सय सनाको संख्यामा रहेका स्थानीयले बाटो बन्द गराएपछि खुलाउने क्रममा प्रहरले दुई राउन्ड अस्त्र ग्यास प्रहार गरेको थियो बन्द गर्ने दुईजनालाई प्रहरले नियन्त्रणमा समेत लिएको थियो युवतीहरूलाई ठप्कर दिने इलाका प्रहरीकाले भण्डार र चालक इलाका प्रहरीकाले खैनीको नियन्त्रणमा रहेको छ खानेपानी सरसफाई तथा स्वच्छता समन्वय बगौडाको आयोजनामा आफ्नो सरसफाई सम्बन्धी एक दिने तालिम आज बगौडा मध्यवर्ती उपभोक्ता समितिको सुभाहलमा सम्पन्न भएको छ राप्रापी दक्षिण अयोध्या परिका प्रधान तथा सरसफाई प्रशिक्षक कृष्ण अधिकारीको प्रमुख आध्यतामा सम्पन्न कार्यक्रममा आफ्नो घर तथा भान्सा वरिपरिको सरसफाई कसरी गर्ने फोहोर व्यवस्थापन गर्ने तरिका स्वच्छ खानेपानी तथा हात धुने विस्तीमा गरिएको थियो त्यस्तै शौचालय निर्माण तथा टोल सरसफाई गर्नुको आवश्यकताको सम्बन्धमा पनि छलफल गरिएको छ सरसफाईको लागि आफ्नो घर मात्रै सफा भएर नपुग्ने भएकाले त्यसका लागि गाउँठोल नै सरसफाई गर्ने अभियान मा जोड़ दिएको छ पछिल्ला समयमा बगौडाको मगई खोला तथा कल्याणपुरको बाँदर खोलामा फोर्चन्ने सामान फालिएको पाइएको र अब पनि त्यो क्रम नरोकिएमा जरिवाना तिराउने निर्णय गरिएको छ तालिममा सामाजिक सेवामा लागेका शिवशक्ति आमा समूह सृजनशील आमा समूह युनाइटेड क्लब तथा अगुवा समाजसेवीहरू गरी कुल अडतीसजनाको सहभागिता रहेको थियो सरसफाई प्रशिक्षक कृष्ण ससिदार शशीधर ब्रालले प्रशिक्षण दिनुभएको तालिममा सहभागीका तर्फबाट सुभद्रा शर्मा र भवेश्वरको सालले बन् भएको थियो तालिम खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति बगौडाका सदस्य तथा पूर्व गाविस अध्यक्ष भुवानी प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बेला सरकारले कुन एजेण्डालाई बढ़ी प्राथमिकता पर्ला यस जलविद्युत विकास वी सीमा विवाद समाधान सी द्विपक्षीय हित आर्थिक सहायता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 पालो ट्राफिक खबर को ये बेला नारायणगढ़ टणावीर्ग सड़क खंड खुला नारागोट मगलिंद मगलिंद ओबीसी काठमंडू सड़क खंड मुग्लिंद मौली पोखरा सड़क खंड रगढ़ टोल सड़क खंडला ग्राफिक खबर को साथ में डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर एक सौ रात चितवन फोन नंबर शून्य छप्पन्न पांच तिरसठी शून्य तिरसठी मोबाइल नंबर अंठानब्बे पांच पचास एकसठी सात सौ तिरचाली मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम सैतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम त्याइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले सुनाएको छ त्यस्तै भोलि बिहान र दिउँसो घाम लाग्न सक्ने सम्भावना र बेलुका भने पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरे यसो सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ अर्पड अर्पड जुवानी द्वारा जनहितका लागि जारी गरिएको हो पालो समुदायका वासको नेपालमा सन् दुई हजार बाइसम्म संख्या दुब्बर बनाउने लक्ष्य लिएको छ पछिल्लो गणना अनुसार बाघको संख्या केही बढेको छ तर पनि चुनौती पनि उत्तिकै रहेको संरक्षण कर्मीहरूको भनाइ छ यसैबीच आज हामीले बाघ संरक्षणमा के चुनौती छन् भने संरक्षण कर्मीहरूलाई सोधेका छौ सु बाघ संरक्षणको लागि नेपाल सरकारले अन्तर्राष्ट्र क्षेत्रमा पनि एउटा यसको सङ्ख्या दोब्बर गर्नको लागि प्रतिवेदन जाहेर गरेका छ त्यो अनुसारले तराई भूपर त्यो क्षेत्रमा पछिल्लो समयमा बाकै राख्ने कुनै घोषणा भएको छ र यसरी नै जति पनि यो टाइगर रेन्ज प्रोटेक्टेड एरियाजहरू छन् ती सबै प्रोटेक्ट एरियाहरूमा बासस्थानको व्यवस्थापन एक नम्बरको चुनौतीको कुरा हो र यो चाहिँ हामीले हामी सबैको सबै एउटा सहकार्यबाट यो हुँदैछ खास गरी यसको बासस्थानको संरक्षण र खास गरी यसका चाहिँ आहार प्रजातिहरूमा चाहिँ वृद्धि गर्नुको वृद्धि गर्नुपर्छ र सँगसँगै मानव र बाघ बिचको द्वन्द्व न्यूनीकरणको लागि संरक्षण चेतना अवृद्धि गर्ने कुराहरू गरेर अनि त्यसपछि यसको चुरु शिकार र जुन अवैध व्यापार छ त्यसलाई चाहिँ नियन्त्रण गर्नको लागि हामीले चाहिँ यसको चाहिँ गस्ती पेट्रोलिङ बढाउने यसलाई मार्न नदिने र खास गरी यसको मानव र बाघको बिचको द्वन्द्व हुनु हुन कम गर्नको लागि मान्छेहरूको प्रतिको जुन यसको मानवीय क्षति हुने कुराहरू अथवा घरपालुवा जनावरमा जुन क्षति हुने कुराहरू छ त्यसलाई चाहिँ न्यून गर्न सक्यौँ भनेदेखि चाहिँ वास्तवमा जुन हामीले दुई हजार बाइसमा डक्टर बनाउने कमिटमेन्ट छ यो भनेको ठुलो चुनौतीको रूपमा पनि छ हामीलाई किन भन्दाखेरि हामीले जुन वास्तान आहारा द्वन्द्वका कुराहरू यस्ता कुराहरू चाहिँ हामीले चाहिँ कन्ट्रोल गर्न या त्यसलाई चाहिँ हामीले न्यूनसँग घटाउने ठाउँमा घटाउने बढाउने ठाउँमा बढाउन सकिएन भने चाहिँ हामीले पुऱ्याउन सक्दैनौँ तर अहिलेको जुन गत वर्षको रिजल्ट चाहिँ के आशावादी छौँ भने हामीले यस चाहिँ सक्सेस गर्न सक पुऱ्याउन र यो चाहिँ एउटा जस्तै बाँकी रासिन नगुन चाहिँ हामीले इस्टाब्लिस गरेको छौँ अहिले त्यो बाँकी रुन चाहिँ स्ट्याब्लिस गर्नु पनि एउटा थप वास्थान बढ्नु हो त्यसले गर्दाखेरि पनि हामी चाहिँ आशावादी छौँ र अरू अन्यत्र प्रोटेक्टेड एरियामा जस्तै बर्दिया शुक्ला अनि पर्सा जस्तो अरू प्रोटेक्टेड एरियामा पनि त्यहाँ स्पेसहरू छ जुन हाम्रो समस्या कामहरू हामीले तीव्र रूपमा हामीले गऱ्यौँ र सबैतिरबाट हाम्रो सहयोग भयो भने हामी डेफिनेटली हामी त्यो लक्ष्यमा पुरा हुन्छौँ सन् दुई हजार बाघलाई डबल बनाउनको लागि हामीसँग सबै किसिमका चुनौती छन् र यद्यपि हामीले जुन कन्जर्भेसनमा जुन खालको इफोर्ट लगाइरहेको छौँ जुन प्रयास गरेका छौँ त्यसले एउटा रा राम्रो सङ्केत चाहिँ के दिएको छ भने हाम्रो दुई हजार नौको र दुई हजार तेह्रको गणनाको डाटालाई हेर्ने हो भने हामी डबल गर्न सक्छौँ तर जुन मानव र वन्यजन्तु बिचको द्वन्द्व एउटा सबभन्दा ठुलो चुनौतीको रूपमा अब द्वन्द्व बढ्नुको पछाडि के छ भने हाम्रा चाहिँ नि बाघका चाहिँ जुन प्रमुख वासस्थानहरू हुन् ती वासस्थानहरूको जुन विनाश हुने कुरा त्यसमा चाहिँ नि हलबल हुने कुरा त्यसमा हामीले चाहिँ मानवीय ताप जुन कुराहरू छ त्यो कुराहरूलाई हामीले नियन्त्रण गर गरेर जनचेतनाको चाहिँ अभिवृद्धि गऱ्यौँ भने त्यो चुनौतीहरूको पनि सामना गर्न सकिन्छ बाघ संरक्षणको मुख्य चुनौती चाहिँ वासस्थान विनाश हो चोरी शिकार नियन्त्रण हो र एउटा आराको कमी हो यिनै तिनवटा कुराहरूको राम्रोसँग व्यवस्थापन हुन सक्यो भने बाघ संरक्षण हुन सकुदायिक आवाज, समुदाएक आवाज। उतका आवाजसँगै हामी स्थानीय समाचारको अम्तिमा छौँ तपाईँको गाउँठाउँमा पनि कुनै घटना दुर्घटना भएका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोला हामीलाई सम्झने फोन नम्बर हो सुन्ना सय पुनः पाँतिस साठी दुई सय पच्चिस पाँत त्रिसठी तीन सय तीस फ्याक्स नम्बर सुन्ना सौ पुन पाँत्र साठी तिन सय एकस इन्टरनेटको सुविधा छ ै इन्टरनेट लाइनमा पनि संसारभरि के साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचार